सँगसँगै उनलाई एउटा आश पनि जाग्यो कि त्यो चोर पनि त्यही हुनु हुनुपर्छ त्यो चोरलाई फेरि देखियो भने त लुटिएको पैसा फेरि फिर्ता लिन सकिन्छ सा। यो आश मनमा बग्दै जुजमान बिस्तारै ती मानिसहरू भएको ठाउँमा अगाडि बढे त्यो ठाउँमा देव्रेतिर र दाहिनेतिर एक एकवटा बेन्च राखिएका थिए र देव्रे बेन्चको छेउैमा एउटा ढोका थियो जसमा लेखिएको थियो कडाश्रम विभाग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 मैं कही नदी भय सित्त में काम लगा भर थी मैं पैसा पाने भर तो काम हुटा को आवाज मधुर भो अब जीवन लठिन होने भोलाभरी फूल लीक एकजना बलिओ देखिने हसमुख मानसले उनको खुट्टा केटा को खुट्टा संगे जंजीर के बांधे थी मैं जीवन में अरु काग कईल काम करेन फूल को व्यापार को मैं फूलगाड़ी बनाए